अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण हजुर, आज मैले घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि कम बाठी कसको <laughs> हजुर पनि त्यो पनि भनिराख्नु पर्छ र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 हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइरी आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीबाट मलाई यति बेला साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा छु म मा प्रतीक्षा तपाईँ थाहा नै छ र तपाईँले यो धुनबाट थाहा पनि पाइसक्नु भएको छ कि अर्पण समर्पणको व्यवसायी आइसकेछ भनेर पक्कै पनि आज पनि हामी आइसकेका छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी तपाईँकै सम्झना तपाईँकै सन्देश तपाईँकै आफन्तसम्म कुराहरू सबैले सम्झिन चाहनुहुन्छ आफन्तलाई कुनै सन्देश घर परिवारको लागि आफन्तको लागि भने आउनुहोला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 राजको अर्पण समर्पणको यो श्रृङ्खलासँग अनुप सञ्चादी पसलले सहकार्य गरेको छ तपाईँले गरगहनाको कारोबार गर्नुपरेको छ भनेदेखि तपाईँले सम्झिनुहोला पूर्वी के विश्वासिलो जैसल अनुप सन्चादी ज्यासललाई जहाँबाट तपाईँले ग्रह दशा सनसारका रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सञ्चातिका गरगहनाहरू त्यो पनि शपथ मूल्यमा पाउन सक्नुहुनेछ साथै कम्प्युटर प्रणालीद्वारा नाप्तोल गर्ने ठाउँको व्यवस्था पनि रहेको छ एक एकपटक अवश्य जानुहोला सञ्चारीका गरगहना तपाईँलाई चाहिएको छ भने अनुप सञ्चारी पसलमा जुन नयाँ रोड वर्षामा रहेको छ फोन नम्बर शून्य छप्पन्न छ चाप बयानब्बे दुई सय उना सय मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय हुनुहुन्छ अनुप लामेसाले उहाँसँग पनि तपाईँले प्रत्यक्ष रूपमा फोन गरेर अझ धेरै जानकारी लिन सक्नुहुनेछ अनुप सञ्चारी पसलको बारेमा र यति बेला पनि अर्को अरू समर्पणको श्रृङ्खलामा कुई साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई अपन सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अनि के छ नि तपाईँको हाल खबर मेरो पनि एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन के दिदी तपाईँको भयो मेरो पनि भइसक्यो कस्तो मिल्दो रहेछ है उस्तै उस्तै हुँदो रहेछ कि हालखर पनि ठिकै छ खाजा पनि मैले पनि खाइसकेँ तपाईँले पनि खाइसक्नुभयो है अनि दिनभरि के गर्ने सोच राख्नु भएको छ अब यसपछि घरमै हुनुहुन्छ अहिले अनि कोही कसो सम्झिन मन लाग्यो आज हजुरलाई अनि सूर्य दादाको लागि रिजन दादाको लागि राज दादाको लागि हजुरको दादा लागि र सम्पूर्ण अठपन्न होल युनिटको लागि र रा, मलाई राधा भनेर चिने नचिने सम्पूर्णको लागि दिदी यहाँ राधाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै शुभ शून्य र शून्य छ पा बाटो हुँदै कोही साथी आइसक्नु भएको छ मुस्कान के छुनको खबरै छ किन त बिस्तारै बोल्नु भएको छ हाँसी हाँसी बोल्नु पर्ने हो क्यारे नामले त त्यही भन्छ जे पनि भन्ने नाम राख्नु पाइन्छ त कि हाँस्नु पर्यो होइन भने मुस्कान पनि नराख्नु पर्यो नि त भएन नि तर कहिले कहिले यसो हाँसेर बोल्नु पर्यो नि त कस्तो सधैँ चिन्ता परिरहेको जस्तो बिस्तारै यस भएर बोल्नु भएको छ त्यही भएर भन्यो कि अनि खास खा भयो कि भएको छैन मेरो त भइसक्यो के गर्दै हुनुहुन्छ सम्झिन मन कसलाई लाग्यो हुन्छ है लुस्कान ला लामा हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ अरे विष्णुजीको इसारा छ साथी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो दिदी नमस्ते बाटे बाटे? मगर मगर ताजा ताजा खबर एकदमै भएको छैन एकैछिन पछि आएको हो अब त्यहाँ के हुने एकैछिन सर्वप्रथम हजुरलाई होइन धन्यवाद अर्पण एफएम जसले ट्युन गरेर सुनिराख्नु भएको छ सम्पूर्ण लागि अनि साथीहरू हुनुहुन्छ भरत साई होइन अम्बिका आले मगर अनि सरिता थापा निलम अधिकारी अमृता रामदाम लिला थाप्पल्या सरिता सिलवाल नयेन्द्र मिरौला अनि पवनजाङ भण्डारी शारदा खनाल सरिता श्रेष्ठ उमा बान तुलसा अनि सविना श्रेष्ठ अनि इन्द्रमानि स्याङ होइन गणेश शाह अनि प्रिया चालिस मञ्चु तारा राणा मगर गोमार मगर अनि शिव शर्मा अनि कमला तामाङ होइन अनि निर्मला चेपाङ होइन दिदी नमस्ते नमस्कार गमण्डजी हुनुहुन्थ्यो यति बेला अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि कार्यक्रमको आ... पहिलो साङ्गीतिकुसिली स्वरूप तपाईँको लागि राख्छु एउटा निकै नै कणप्रिय सुगुम सङ्गीतको निकै नै चर्चित आवाज के माया हुन मायारा मुखल नाई भने फी मनल जाऊ जाऊ जाऊ गुछा फानी नचिक पड़ोनरा के माया के माया के माया कर माया ले मया को छापानी सी मया कर रे मया कर र को पालुवा मन कुपीरति पालुवाहुर् के को पालुवा त्यो मन मनमा के माया गर्नु हुन्नरा मक ध धाम सानो तिम्रै लागि मक धाम सानो तिम्रै लागि बेसी तिमी झर्नुहुन्न राया गर्नुहुन् मुखल नाइ नाई नाई भरने मनाल जाऊ जाऊ जाऊ नजिक पार्ल नया के मया के मया कर र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 किसनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अनप सुनसादी आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु यदि तपाईँलाई सुनसादीका गरगहनाहरू चाहिएको छ आकर्षक डिजाइनका सुनजातिका गरगहनाहरूको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला अनुप सुनजाति पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे रहेको छ प्रोप्राइडर हुनुहुन्छ अनुप लामिछाने तपाईँले उहाँसँग अझ धेरै जानकारी पसलको बारेमा र यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार Hello? नमस्कार, अधिकारी, अधिकारी। अनि खबर? के बर्खामा नआएको पानी कहिले आउने अब पानी तिन चार दिन भइसक्यो रहँदै रहँदैन हामी तर हाम्रो यता चाहिँ त्यस्तो चाहिँ भएको छैन तर पानी त परिरहेको छ युवातिर न्युज सुन्नुभएको होला एकदम डुबानमा परिरहेको छ भन्दै सुन्नुभएको होला नि त तराईतिर एकदम न्युजमा त सुनिराखेका छौँ तर यता चाहिँ त्यस्तो छैन भन्न खोजिहाल्छ एकदमै पानी बढी परेको छ कि के भनौँ न अब रोकिँदै रोकिँदैन बाटो पनि धनगुडा आउने बाटो अवरोध हुँदै थियो हुँदै भइरहेको छ हामीले रोक्न पनि सक्दैनौँ हेर्नु अघिसम्म हामी अहिले केही समय अगाडि भर्खर भर्खरदेखि मात्रै भरखरै आएको हजुर हजुर ल ठिक छ कसरी लाग्यो नि खाजा खाइसक्नु भयो कि खानु भएको छैन आज मेरो भक्कै छैन आज खाने मन ला छैन धेरै पानी परेको कि अहिले भएर हो है ल ठिक छ अब जि भए पनि बस्नुपri हाल्यो अनि समजिने आजको कासिनलमले हजुर समप्रम हजुरलाई अनि हाम्रो दिलगुरु दिलगुरुङ राजन दिलगुरुङ दाइलाई हैन अनि भन्नु त मेरो साथी हुनुपर्दाखेरि निरु तामाङ चाहिँ अलिक फोन गरेर हुनेछन् भएको होला तर किनकि आज सञ्चार माध्यमले धोका दिएको छ त्यही भएर त्यति राम्रो कन्ट्याक्ट हुन सकेको छैन होइन अनि निसा तामाङ सन्जु चौधरी सानु गुरुङ उमा बानिया गोमा राई मगर अङ्किता न्यौपाने अजना सापकोटा अस्मिता चौधरी मिना गुरुङ अनि नम्रता चौधरी अनि नीरा अनि बेस्ट फ्रेन्ड पवनजङ भण्डा साई मनोज भुजेल दिपक धर्म सुदन पृथ्वी अनि मेरो प्यारो भाइ विकास कार्की र मेरो ठिक छ आउँदै गर्नु होला हुन्छ है <laughs> नमस्कार निलम अधिकारी हुनुहुन्छ यति बेला धनकुटाबाट आउनु भएको थियो र अर्को साथी पनि हुनुहुन्छ भन्ने सङ्केत मिले आएछ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार, नमस्कार। हेलो हजुर नमस्कार नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ जी बसन्तीजी धेरैसँगको साडी भेट भयो त के गर्नु व्यस्त हुनुहुन्छ हाम्रो बसन्तीजी है ल ठिक छ व्यस्त हुनुहोस् तर हामीलाई यति नजासँग चाहिँ नबिर्सिनु होला है अनि आज सम्झिने कसलाई अनि होला र श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र कोही साथी फेरि लाइन भन्ने सङ्केत मिलेर म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ हजुर दिदी सरोज लामा जी जानीबाट के गर्नुहुन्छ नि सरोज जीले ए दुई तेत्तिबे बसी बसी के गर्नु र यस्तो दुखको चाहिँ जिन्दगी के भन्नेहरु बसी बसी छ हजुर घरतिर हुनुहुन्छ अहिले असान्छै छ ति ति अफु मेरो आवाज राम्रोसँग सुन्नु भएको छैन र हजुर दिदी ककसा बुझिरहनुहुन्छ आज ए सर प्रथाउन त यो मंगलचोर्नको मेरो साथी शसिक मदनले हैन अनि हेटौडाका आशा ढुङ्गालाई हजुर अनि त्यहाँबाट सम्झौता पदाधिने साथीहरू घमण्ड लामा इन्द्रमान सेन्डाङ सूर्य माझी नरेन्द्र निरवाला अधिकारी मोहन गुरुङ पासङ लामा र सम्पूर्ण मलाई सदर लामा भन्ने चाहिँ साथीहरू सम्झौता दिए ल हुन्छ नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि अर्को एउटा सुमधुर आवाज राख्नुपर्छ कि जस्तो लागिरहेको छ अन्तर्ध्वनि एल्बममा समावेश रहेको गीत हो रेणु विष्टीले आवाज दिनुभएको छ तपाईँको लागि राख्छु फेरि एक हुन मिल्छ र प्रियो सरिुन मिल छरप्रिय लगिने सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ नवसंसरी पसलले आजको अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको छ तपाईँलाई गर्गहना चाहिएको छ त्यसमाथि पनि आकर्षक डिजाइनका सञ्जातिका गर्गहना चाहिएको छ भने चाहिँ तपाईँले सम्झिनुहोला अनुसन्जाति बसलाई त्यहाँबाट आज तपाईँले ग्रहदशा राष्ट्र अनुसारका रत्नहरू त्यसै गरी आकर्षक सञ्जातिका गर्गहनाहरू सुफल मूल्यमा पाउन सक्नुहुनेछ कम्प्युटर प्रायः लिएर नाप्तोल पनि गरिन्छ यो जानकारी पनि गराउँछु जुन नयाँ रोड कोर्सामा रहेको छ र भने कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खलामा म उहाँलाई स्वागत गर्छु नमस्कार आहा, विकास, जी जी के मेरो ठीक खाजा के मेरो खान खाजा खानु मैले पनि ल ठिक पढ्नु होला पुरबाट आउनु भएको थियो दर्पण समर्पणको यस श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ हामी लगभग कार्यक्रमको अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ के जस्तो लागिरहेछ को साथी हुनुहुन्छ हजुर नमस्कार हजुर हो कि जस्तो लागिरहेछ है खाजा खानुभयो कि त बेला भएको छैन किन होला नि नलागेको चाहिँ खाना चाँडै खानु भएन अलिक ढिला ढिला भयो कि खाना खाना है हजुर अनि सम्झिने क्या कसलाई गाडीको मार्फत को राजन दादाको लागि अनि अर्पण होल युनिटको लागि मेरो घर परिवारको लागि अनि मलाई शान्ति लामा भनेर किन्ने नपिन्ने सबैलाई र अर्पण समर्पणको आजको श्रृङ्खलाको हामी अन्तमा छौँ जस्तो लागिरहेछ भने कार्यक्रमबाट छुटिनु पनि पर्छ कि जस्तो लागिरहेछ अन्त्यमा एकजना साथीसँग कुराकानी गर्न सक्छौँ कि जस्तो लागिरहेछ कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु यदि तपाईँलाई सञ्जातिका गरानाहरू चाहिएको छ अब त तिज पनि नजिकै आउँदैछ पक्कै पनि तपाईँलाई सञ्जातिका गर आवश्यकता त पर्ला नै यदि त्यस्तो छ भने चाहिँ तपाईँहरूले सम्झिनुहोला अनुप संसारीय पसललाई जुन नैयारोड पर्सामा रहेको छ र यति बेला भने कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु त्यस पछाडि पनि हामी कार्यक्रमबाट बिदा माग्नुपर्छ लागिरहेको छ अन्त उहाँ छ हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ भण्डाराबाट मिरा अनि के गर्नुहुन्छ नि हाम्रो राम्रै छ भन्नु पऱ्यो किनभने राम्रै छ राम्रो छैन र राम्रो छ राम्रो हुनु नि त है अनि आज अरू पनि समर्पणमा आउनु भएको छ निकै नै अन्तमा छ उहाँ कस्ता सम्झिनुहुन्छ हजुरलाई धन्यवाद अनि कन्ट्रोल रुमको दाजालाई अनि सकिएर साथीहरू हुनुहुन्छ मिलन अनि रिता सपना अनि निलम अधिकारी भण्डारी अनिकेरो हजुरबामा अनि उहाँहरूलाई सम्झिन चाहन्छु अनि हुन्छ अहिले भने बिदा हुन्छ है हुन्छ नमस्कार नमस्कार अनुपसुर चाँदी पसलले सहकार्य गरेको कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलाको अन्तमा छौँ अब हुने कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद र फोन गर्नुहुने तपाईँप्रति त हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु आज तपाईँको फोन लिन सकेनौँ दुःख नमानुहोस् भोलि हामी फेरि अर्पण समर्पणको बसाइदिएर तपाईँहरूलाई भेट्न आउने नै छौँ र आजको यो कार्यक्रमबाट पनि म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार रेडियो आर पार्ट, ए आज मैले गहना एक नसोधी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारीबाट ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र